कान्छी कान्छी के त बोल् न ते किन आजको दिन बिर गाउनु हुँदैन परदेशी सीता बिर्सेर पानी छैन कान्छी हे कान्छी ए भोल न ए मनको मनमा भए मनले कान्छी मन परी कसले देख्छ र खाने र मुखलाई जुंगाले कान्छी कहिले पोनी कहिले पोनी कान्छी कान्छी हे कान्छी